नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेघा सुनेर बस्नुहुने सम्पूर्ण स्वागत छ कार्यक्रम अर्पण फिल्मी क्विज लिएर हामी उपस्थित भइसकेका छौँ अनिभित्र छु म स्वागर अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै से मोबाइल सेटसम्म पढाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ र प्रोग्राम अर्पण फिल्मी क्वेज आउने गर्छ सा प्रत्येक सातको सोमबार मध्याह बाह्र बजेको समाचारपछि करिब करिब एक बजीसम्म र कार्यक्रमभित्र रहेर हामीले तपाईँलाई नेपाली चलचित्र सम्बन्धी रमाइलो प्रश्न सोद्धा राखेका छौँ र त्यो प्रश्नको सही जवाब तपाईँबाट खोज्दै राखेका छौँ र नेपाली चलचित्र सम्बन्धी रमाइलो हाइजवाबको खेल हो अर्पण फिल्मी क्विस र कार्यक्रममा तपाई पनि आउन सक्नुहुन्छ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन बिललाई हामीले खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाजिजवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र प्रोग्राममा सहभागिता जनाउन आउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्क बार दस हुन्छ यतिखेर भने कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाइजवाबको खेल खेल्नको लागि म उहाँलाई स्वागत गरिहाल्छु नमस्कार, नमस्कार।, नमस्कार।, नमस्कार।, नमस्कार।, नमस्कार। मेरो पनि ठिकठाक छ नव वर्ष दुई हजार सत्तरी सालको तपाईँलाई र तपाईँको परिवारलाई मेरो तर्फबाट र हाम्रो इन्चार्ज टिमको तर्फबाट धेरै धेरै थ्याङ्क यू सो मच कहाँबाट कल गरिदि वृरेन्द्रनगर भएको छ नयाँ Okay, यहाँको लागि म प्रश्न राखिहाल्छु है त ढिला नगर हजुर यहाँको लागि पहिलो प्रश्न रहेको छ हाल प्रदर्शन भइराखेको चलचित्र नोटबुकका सङ्गीतकारको हुन् प्रश्न एकदम सजिलो रहेको छ महेश खड्का अर्जुन पोखरेल बसन्त सापकोटा सापकोटा बसन्त सापकोटा के गरौँ फाइनल फाइनल गरौँ है त ओके राज बसन्त सापकोटा भन्नुभयो विशालजीलाई सही जवाफ जवाफ के हो ओके सही जवाफ यहाँले दिइसक्नु भएको छ र यहाँको लागि म फेरि पनि अर्को प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला का हमेसाका को हुन् हजुर चलचित्र हमेसाका सङ्गीतकारको हुन् सङ्गीत कसको रहेको छ हमेसामा पहिला पनि गर्नु भएको छ हजुर के भन्नुभयो ओके अर्जुन पोखरेल भन्नुभयो है ओके मेरो अर्जुन पोखरेल भन्नुभयो हमेश सङ्गीतकार सही जवाफ गलत जवाफ के हो ओके विशालजी <laughs> यसको सही जवाफ हो रेखा पौडेल योभन्दा अगाडि फुल, फुल फिल्ममा सङ्गीत भरिसक्नु भएको छ दस अङ्क तपाईँको खातामा रहेको छ हामीसँग रहनु होला अहिले मैले छुटिन्छु नमस्कार ओके यतिखेर आउनु भएको थियो विशाल चेडा वीरेन्द्रनगरबाट दुईवटा प्रश्न राखेको थिएँ एउटा मात्र प्रश्नको सही जवाफ दिइसक्नु भएको छ आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न फोन लाइन हामीले बेलकोले खोल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हरिजवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र प्रोग्राममा सहभागिता जनाउन आउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्क बाह्र दस दस गर्छ सबैभन्दा बढी प्रश्न मिलाइ बढी अङ्क जो साथीहरू ल्याउनुहुन्छ उक्त साथीहरूमध्ये हामी एकजनालाई विजेता मनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जिर ज्योति पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्रदान गर्नुहुनेछ यतिखेर हामी गीत सुन्छौँ नेपाली कथा चलचित्र माया बारबाट हामी गीत तर्फ, गी गी तर्फ लाग्छौँ ओके प्रोग्राम अर्पण फिल्मी क्विजमा हामी रहेका छौँ र रह नेपाली चलचित्र सम्बन्धी रमाइलो हजको खेल हामीले खेली छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी हामीले बिल्कुलै खुला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हजको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु नमस्कार को बोल्दै हुनुहुन्छ ओके प्रवीण के भन्नुभयो पोखरेल हजुर कहाँ कल गरिदि प्रवीणजजीले कहाँ भन्नुभयो तपाईँको आवाज स्पष्ट मैले सुनिराखेको छैन के भन्नुभयो तपाईँको आवाजै मैले राम्रोसँग स्पष्ट सुन्न पाएको छैन ओके प्रवीणजी हजुर के गर्नुहुन्छ यहाँले पढ्दै हुनुहुन्छ है के छ नेपाली फिल्म कतिको हेर्नुहुन्छ अलिअलिहरू हुन्छ है हुन्छ यहाँको लागि म प्रश्न राख्छु ध्यान दिनु होला है त यहाँको लागि प्रश्न रहेको छ दुई हजार उन्सत्तरी सालमा प्रदर्शनमा आएको चलचित्र मायाज बारका निर्देशकको हुन् अप्सन रहेको छ दिनेश डेसी दयराम बहाल सबिर श्रेष्ठ सबिर श्रेष्ठ के गरौँ फाइनल गरौँ है त ओके राज सबिर श्रेष्ठ भन्नुभयो सही जवाफ या गलत जवाफ के हो ओके <laughs> <sad> okay, जी हजुर यहाँको लागि यहाँले गलत जवाफ दिनुभएको छ सही जवाफ हो दिनेश द्री सिंह यहाँको लागि दोस्रो पत्र राख्छु ध्यान दिएर सुन्नुहोला चलचित्र मेरो मनको साथी कहिले बाटो प्रदर्शनमा आउँदैछ तपाईँको आवाज अलिकति मैले स्पष्ट सुनिराखेको छैन दुई हजार हजुर ओके दुई हजार नेपाली कथाको चलचित्र मेरो मनको साथी कहिलेदेखि प्रदर्शनमा आउँदैछ मैले तपाईँलाई यो प्रश्न राखिराखेको छु ओके okay, प्रवीण पोखरेल हुनुहुन्थ्यो हामीले कल गर्दै हुनुहुन्थ्यो र दुईवटा प्रश्न राखेको थिएँ एउटा प्रश्नको गलत जवाफ दिनुभएको छ र अर्को प्रश्न मैले सोधेको थिएँ जवाफ दिन सक्नु भएन ओके आउनु सक्नुहुन्छ शून्य छ पटक पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छ पटक पाँच फोन लाइन मैले बिल्कुलै खुला गरी राखेको छु कोही साथी टेटफोल लाइनमा नमस्ते को बोल्दै हुनुहुन्छ को बोल्दै okay, ती हुनुहुन्छ ओके पिठुवाट भीमसेन भीमसेन हजुर पछाडि के भीमसेनको भीमसेन अधिकारी ओके okay, भीमसेन अधिकारीले कल गर्दै हुनुहुन्थ्यो र बिचमा डिस्कनेक्ट भइसकेको छ हामीले कुराकानी गर्न लागिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हरिचबाबको खेलमा हामी रहेका छौँ शून्य छपन्न पाँच र शून्य छपन्न पाँच त्रिसठी फोन लाइन हामीले बिल्कुलै खुला गरिराखेका छौँ तपाईँ आउँदै गर्नु होला हामी एकछिन गीत सुन्छौँ ढुङ्गा भए कति जाति हुन्थ्यो न त चोट हुन्थ्यो नत त हुन्थ्यो मा ये मोटो दुखद पनी किन लक्ष ए नेपाली कथन चलचित्र किन लाग्छ मायाबाट यहाँले गीत सुन्दै हुनु छ र दुई हजार उन्सत्तरी सालमा जो फिल्म प्रदर्शनमा आएको थियो र फिल्मको गीत सङ्गीतले निकै राम्रो व्यापार पनि गरेको थियो र फिल्मले पनि निकै राम्रो व्यापार गरेको थियो र धेरैको धेरैको मोबाइलको सिआरभिटी र पिआरभिटी बनाउन सफल भएको थियो अहिले बजी राखेको गीत र फिल्मले पनि राम्रो व्यापार गरेको थियो उपत्यका बाहिरभित्र चाहिँ निकै राम्रो व्यापार गरेको थियो र विदेशमा पनि यो फिल्म प्रदर्शन भइसकेको छ र विदेशबाट पनि राम्रो प्रतिक्रिया पाइसकेको छ र चियाटिसो पनि भइसकेको छ भइसकेको थियो यो फिल्मको रिलिज अगाडि नै र च्याटी पनि सबै दर्शकले निकै रुचाएको फिल्म हो किन लाग्छ माया र आउन सक्नुहुन्छ सुन्य र शून्य छप्पन्न फोन लाइन हामीले बिल्कुलै खोला गरी राखेका नेपाली चलचित्र सम्बन्धी रमाइलो हरिजवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र प्रोग्राममा सहभागिताजना आउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्ग्रेस पार्ट दस दस रहने गर्छ सबैभन्दा बढी प्रश्न मिलाई बढी अङ्क ल्याउने साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनदो जनज्योति हल पर्सा बजारको तर्फबाट चाहिँ टिकट प्राप्त गर्नुहुनेछ र त्यहाँ प्रदर्शन भइराखेको कुनै पनि सिनेमा तपाईँले चाहिँ हेर्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ र दुई सालको थोरै म कुराकानी गर्छु दुई सालमा नेपाली फिल्मको कुराकानी गरी हो भने धेरै फिल्म रिलिज भइसकेका छन् दुई हजार उन्सत्तरी सालमा लगभग एक सय दस एघारवटा फिल्म चाहिँ रिलिज भइसकेका छ तर ती फिल्मले चाहिँ त्यति राम्रो व्यापार गर्न सकेन जति फिल्म रिलिज भए ती फिल्मले चाहिँ खासै व्यापार भने गर्न सकेन कि र केही चार पाँचवटा सिनेमाले भने ठिकैको व्यापार गरेको आफ्नो लगानी भने सेभ गरेका हुन् तर खासै फाइदामा भने ती फिल्महरू जान सकेनन् र दुई साल नेपाली फिल्मी क्षेत्रको लागि चाहिँ त्यति राम्रो साल चाहिँ साबित रहन सकेन अब दुई हजार सत्तरी साल कस्तो रहने छ त्यो भने हेर्न बाँकी छ र दुई हजार उन्ना सत्तरी साल जे जस्तो भए तापनि दुई हजार सत्तरी सालमा नेपाली फिल्महरू राम्रो राम्रो फिल्महरू बन्दै जाऊन् निर्माता निर्देशकको खल्ती भरिँदै जाओस् हाम्रो शुभकामना छ चलचित्रकर्मीहरू र श्रोता जो यो प्रोग्राम सुनिरहनु भएको छ सबैलाई दुई सालको धेरै धेरै शुभकामना छ र नेपाली चलचित्र सम्बन्धी रमाइलो हारीजपाको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बेगुलै खुल्ला गरिराखेका छौँ र फेरि पनि हामी गीत सुन्छौँ र गीत बस्ती फेरि पनि आउनेछौँ भुल राजौ तिमी ओ माया को भूल भूलैया राज चौ तिमी कस्तो हरा लग् हरा पानी लग स्र्शमा आफैलाई भुल्द्रेणीछु स्पर् आकाश भई धरतीलाई स्तोपिँदा पानी लाग्छ जस्तो मायाको भुल भुलैया राच्यौ तिमीले कस्तो ओके okay, मायाको फुलफुल या रच्यौ तिमीले कस्तो नेपाली कथा चलचित्र नोटबुकबाट यहाँले एक गीत सुन्दै हुनुहुन्छ र प्रोग्राम अर्फण फिल्मी क्विजमा छौँ र प्रोग्राम अर्फण फिल्म क्विज आउने गर्छौँ प्रत्येक सातको सोमबार मध्या बाह्र बजीको समाचारपछि करिब करिब एक बजीसम्म र प्रोग्राम भेटर भएर हामीले नेपाली चलचित्र छ मध्ये रमाइलो खेल खेल्दा राखेका छौँ र प्रोग्राम फिल्मी क्विजको अब भने हामी अन्तिम अन्तिमसम्म आइसकेका छौँ अब भने कल नगर्नुहोला र आज जम्मा जम्मै तिनजना साथैको कल लागेको थियो त्योमध्ये कल गर्नुभएको थियो विमसेन्ट अधिकारी पिठुवा हामीले उहाँसँग भने कुराकानी गर्न सकेनौँ त्यसरी प्रवीण पोखरेल हुनुहुन्थ्यो सुनियङ्गको साथमा रहनु त्यस गरी विशालीनगरबाट दस अङ्कको साथमा र आजको प्रोग्राममा विशाल सुणाई वेन्द्रनगरबाट दस अङ्क ल्याउनु भएको छ एउटा प्रश्न मिलाएर र आजको प्रोग्राममा विनर हुनुभएको छ विशाल सेडाई र हामी उहाँलाई भन्न चाहन्छौँ ओके विशालजी एक हप्ताभित्र आफ्नो परिचय पत्रको विषय हाम्रो कार्यालयमा सम्पर्क राख्नुहोला र यहाँले प्राप्त गर्नुभएको छ जुन जति हल पर्छ तर्फबाट दुईवटा टिकट प्रदान प्राप्त गर्नुभएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु जो जो साथीले कल गर्नुभयो र टेक्निकल पक्षबाट पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु राजलाई सपोर्ट गर्नुभएकोमा र प्रोग्राम सुनिदिएर साथ दिने सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्दै सालको फेरि पनि धेरै धेरै शुभकामना छ तपाईँ सम्पूर्णलाई कार्यक्रम अर्फ फिल्म क्विजबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार बेग मारी कुमारी को बस आयो, रर रर बेग मारी बेनी को बस आोहीड़ा पोखरा चौहिड़ा